बहुदलीय सरकार गठन विराटनगरमा बहुदल स्थापनाको सङ्घर्षमा सहभागी हुने र सहयोग गर्ने सबैलाई धन्यवाद दिने कार्यक्रम सकेर म छिट्टै काठमाडौँ आएँ काठमाडौँमा बहुदलको अर्कै चहल पहल र रौनक थियो राजा वीरेन्द्र सरकार बनाउने तर्खरमा थिए उनले गणेशमान सिंहलाई बुढाएर प्रधानमन्त्री बन्न भनेछन् तर गणेशमानले म सक्दिनँ भ्याउँदिनँ तर म आफू जत्तिकै कर्मण साथीको नाम प्रस्ताव गर्छु भनेर प्रधानमन्त्रीका लागि कृष्ण भट्टराईको नाम प्रस्ताव गर्नुभएछ साँच्चै कि गणेशमान सिंहको यो महानता थियो यसले उहाँको व्यक्तित्वलाई अझै माथि उठायो नेपालको राजनीतिमा प्रधानमन्त्री बन्न प्रस्ताव आउँदा मलाई होइन फलानालाई भन्ने मानिस त्यसअघि देखिएको थिएन भने त्यसपछि पनि सायद देखिने छैन गणेशमानले तीस वर्ष पञ्चायती व्यवस्थाको विरुद्ध सङ्घर्षपछि आएको प्रजातान्त्रिक व्यवस्थामा अग्रणी भूमिका खेल्न पाउने मौका अरूलाई दिनुभएको थियो यस्तो मौका आफ्नो हातमा आउँदा पनि त्यसलाई त्याग गर्नु चाहन्छु नै कुरा होइन यस विषयमा गणेशमानलाई सबैले सम्मान गर्छन् र म पनि गर्छु गणेशमानका कतिपय कमी कमजोरी राजनीति गर्नेहरूलाई थाहा छन् र म पनि जान्दछु उहाँका तीन कुरा छन् जसका कारण उहाँ मेरा लागि सदा श्रद्धाको व्यक्ति हुनुहुन्छ पहिलो राणाशाहीको विरोधमा उहाँ जुन नैतिकता र साहसका साथ लड्नुभयो त्यो जहिले पनि अन्याय र अत्याचारका विरुद्धमा लड्ने प्रत्येक पुस्ताका लागि प्रेरणाको स्रोत रहिरहनेछ प्रजा परिषदका नेताहरूले राणाशाहीको विरोधमा सङ्घर्ष गर्न र पक्राउ परेपछि बयान दिँदा जुन नैतिक बल र साहसको प्रदर्शन गरे त्यो नेपालको इतिहासमा स्वर्ण अक्षरले अङ्कित गरिरहनेछ टङ्कप्रसाद आचार्यले बयान दिँदा देखाएको साहस शुक्रराज शास्त्रीले जुद्ध शमश्रणलाई भनेका कुरा गङ्गालालले यातामा पनि देखाएको अदम्य साहस र गणेशमान जेलबाट भागेको कुरा नेपाली इतिहासमा अत्यन्तै जाजुल्यमान तस्विर हुन् यिनलाई पाठ्य समावेश गर्नुपर्छ र भावी पुस्ताले हाम्रो गौरवमय इतिहासबाट प्रशिक्षित गर्नुपर्छ दोस्रो गणेशमान्जेले जुन साहस गरेर काङ्ग्रेस र वामपन्थीबीच एकता गराउनु त्यो एकताले गर्दा नै दुई सालको आन्दोलन सफल भएको मैले सुनेको थिएँ गिरिजाप्रसाद कोइरेला वाम काङ्ग्रेस एकताको विरोधमा हुनुहुन्थ्यो उहाँले मान्दै मान्नुभएको थिएन अरे पछि भारतीय नेता चन्द्रशेखरले निरङ्कुश पञ्चायती व्यवस्था ढाल्न कम्युनिस्टसँग मिलेर जानु ठिक हुन्छ भनेपछि मात्र गिरिजाप्रसाद कोइरालाले मान्नु भयो यसकारण कतिले गणेशपान सिंहलाई प्रजातन्त्रका पिता पनि भन्छन् दुई सालको वाम काङ्ग्रेस एकतालाई सुदृढ गरेर दस वर्ष यसलाई निरन्तरता दिन सकेको भए नेपालको नक्सानै अर्कै हुने थियो तेस्रो 2046 हजार छयालिस सालको आन्दोलनबाट बनेको सरकारको प्रधानमन्त्री हुने प्रस्तावलाई अस्वीकार गरी आफ्ना सहयोगद्धालाई प्रधानमन्त्री बनाउनु उहाँको ठूलो महानता थियो गणेशपानले गरेका यी कामलाई भावी पुस्ताले सम्झिरहनेछ तर अर्को नमिठो कुरा के भने प्रधानमन्त्री चयन गरिँदा दुई सालको जनआन्दोलनको सहयोग वाम मोर्चालाई एक वचन पनि सोधिएन संयुक्त वाम मोर्चालाई सोधेको भए पनि त्यसबेला हामीले प्रधानमन्त्रीमा नेपाली काङ्ग्रेसकै नाम सिफारिस गर्थ्यौँ होला तर उहाँहरूले एकपटक सोध्न समेत आवश्यक ठान्नु कांग्रेसले जहिले पनि आफू ठुलो हुनुपर्छ दुई हजार छयालिस सालको आन्दोलनका बारेमा कांग्रेस वृद्धबाट लेखिदा बोलिँदा जहिले पनि आन्दोलन काङ्ग्रेसले गरेको हो वाममोर्चाले सघाएको भनिन्छ जुन कुरा यथार्थ हुँदै होइन शिष्टताले काङ्ग्रेस र वाममोर्चाले संयुक्त रूपमा आन्दोलन गरेको भन्नु ठिक हुन्छ यो निश्चय नै हो नेपाली काङ्ग्रेस नेपालमा जनस्तरमा स्थापित दल हो यसको आधा शताब्दीको इतिहास छ त्यसबेला अन्तर्राष्ट्रिय समुदायमा नेपाली काङ्ग्रेसको ज्यादा सम्पर्क समर्थन र सहानुभूति थियो निजी क्षेत्र का देशी विदेशी पत्रपत्रिक कांग्रेस रुचाऊ थे दरबार पर कम्युनिस्ट को तुलना में कांग्रेस बिला भारत बिलायत अमेरिका लगायत का देश काम्युनिस्ट मन नपर्ने नाम थे ये सब कांग्रेस को छवि प्रतिष्ठा बढ़ाने कारण थे तर देश हे दुई हजार छयलिस साल के आंदोलन में कांग्रेस भाग वाम मोर्चा का योद्धा बड़ी काम कर आंदोलन बढ़ाने भूमिका खेले नेपाली कांग्रेस को झंडा भी वाम मोर्चा के कार्यकर्ता बोक्पर इमान्दारीपूर्वक कुरा राख्ने हो भने दुई हजार छयालिस सालको आन्दोलन काङ्ग्रेस र वाममोर्चाले संयुक्त रूपमा गरेको आन्दोलन हो कसैले कसैको नेतृत्व गरेको होइन दुवै बराबर हुन् कृष्णप्रसाद भट्टराईको प्रधानमन्त्रीत्वमा बहुदलीय सरकार बन्ने भयो त्यसमा नेपाली काङ्ग्रेसका तीनजना वाममोर्चाका तीनजना राजाका दुईजना तथा वाममोर्चा र काङ्ग्रेसका तर्फबाट सिफारिस गरिएका एक एकजना बुद्धिजीवी गरी एघारजनाको मन्त्रीमण्डल बनाउने कुरा भयो यसमा पनि कांग्रेसले बठ्याइ गरेर आफ्नो एकजना बढी पारिहाल्यो प्रधानमन्त्री लगायत उनीहरूका चार र वाममोर्चाका तीनजना मन्त्री हुने निश्चित भयो वाममोर्चाबाट सरकारमा जाने व्यक्तिहरूको चयन गर्न साहना प्रधानको घरमा वाममोर्चाको बैठक बस्यो यहाँ वाममोर्चाका बारेमा अलिकति उल्लेखकर्ता उपयुक्त होला वाममोर्चाभन्दा सुरु सुरुको समयमा मालेबाट राधाकृष्ण मैनाली सुशील पाकुरेल र शिवराज गौतम हुनुहुन्थ्यो पछि वाममोर्चा प्रभावकारी हुँदै जाने क्रममा सुशील प्याकुरेलका ठाउँमा माधव नेपाल र शिवराज गौतमका ठाउँमा झलनाथ खनाला आउन थाल्नुभयो बैठकमा उहाँहरू आउन थालेकाले वाममोर्चाको ओजन अझै बढ्यो यसैगरी चौमबाट पनि निर्मल लामा आउन थाल्नुभयो दुई हजार सालको आन्दोलन सकिनासाथ बसेको बैठकबाट हामीले वाममोर्चाका सदस्य नारायणमान बिजुक्सेलाई निसर्त छोड्नुपर्छ र उहाँको रिहाइबिना हामी कुनै काममा पनि अघि सर्दैनौँ भन्यौँ वाम मोर्चा को अड़ान का कारण गंभीर मुद्दा छुटकारा पाए वहां रिहा हो तर पी नारायणबान बीजुक्षे वाम मोर्चा भंग कराउने अग्रसर देखने भारत वाम मोर्चा का तरफ तीनजना मंत्री को नाम दिने क्रम में वाममोर्चा का अध्यक्ष सहाना प्रधान को चयन सर्वसम्मति भाजना मंत्री महानंदर समूह को भाग में पर्यटन सलाह करना काष्णुबहादुर महानंदर और नीलाम्बर आचार्य कोठा बाहर जानू मिनट पी सलाह कर म लगायत भएका सबै साथीहरूले विष्णुबहादुर मानन्दरको नाम आउँछ भन्ने ठानेका थियौँ तर मानन्दरले आफ्नो नाम प्रस्ताव नगरेर निलाम्बर आचार्यको नाम प्रस्ताव गर्नुभयो मालेबाट एकजना मन्त्रीको नाम दिने कुरा भयो राधाकृष्ण मैनाली र झलनाथ खनाल सल्लाह गर्न बाहिर जानुभयो उहाँहरूको कु कुरा घन्टौँसम्म मिलेन राधाकृष्ण मैनालीको आफू मन्त्री बन्ने इच्छा रहेछ तर माले झलनाथ खनालको नाम सिफारिस गरेछ हामी सबैको चाहना निर्मल लामालाई पनि मन्त्री बनाउनै थियो हामीले बामोर्चालाई चारवटा मन्त्री दिनुपर्छ भनेर माग गर्ने सल्लाह गऱ्यौँ वाममोर्चाको निर्णय लिएर साहना प्रधान जन्नाथ खना निलाम्बर आचार्य निर्मल लामा र म मा गणेशमान सिंहको निवासमा गयौँ त्यहाँ गणेशमान किशुन्जी र गिरिजाप्रसाद कोरेला काङ्ग्रेसका मन्त्रीहरूको टुङ्गो लगाउन बस्नु भएको रहेछ त्यहीँ पनि समस्या त्यहीँ नै रहेछ मन्त्रीहरूको छनौट गर्न समस्या हामीले आफूहरू आएको खबर पठायौँ उहाँहरू तल आउनुभयो हामीले वाममोर्चाका तर्फबाट तीनजना मन्त्रीको नाम दियौँ र अरू एकजना मन्त्री वाममोर्चालाई दिनुपर्छ भन्ने माग गर्यौँ उहाँहरूले मन्त्रीको सङ्ख्या नबढाउने ढिपी गर्नुभयो हामीले जति भन्दा पनि गणेश पाण्ड्र किसुन्जीले मान्नु भएन र निर्मल लामालाई मन्त्री बनाउन सकिएन म त खिन्न भएँ काङ्ग्रेसले दिने र वाममोर्चाले लिने मानसिकता काङ्ग्रेसमा रहेको थियो दुई हजार सत्तालिस वैशाख छ गते कृष्णप्रसाद भट्टराईको नेतृत्वमा एघारजनाको मन्त्रीमण्डल बन्यो एघारजनाको मन्त्रीमण्डलमा हामी वाममोर्चाले तीनवटा मन्त्रालय मात्र पाउनु पनि न्यायिक थिएन जे भए पनि उन्तिस वर्षपछि बहुदलीय सरकार बन्यो झण्डै तीन दशकपछि नेपालमा नयाँ राजनीतिको थालनी भयो